आज दुई हजार सत्तरी साल जेठ उन्नाइस गते आइतबार जुन दुई तारिक सन् दुई नेपाल सम्बद्ध एघार सय तेत्तीस वर्ष लाग्गा ज्येष्ठ कृष्ण पक्षको नवमिति थि ही अवस्थामा चुनावमा नजाने वैध्य माओवादीको अडान प्रचण्डको चन्दा अभियानले चुनावबारे कुटनीतिक शंका नेपाली कांग्रेसमा आधा गुट कोइराला कमजोर बन्दै रेग्मी सरकार प्रमुख भएपछि शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन भएको बारको ठहर सीमामा फौज थप्ने भारतको प्रस्ताव समायोजन हुने पूर्व लडाकुको संख्या अझ घट्दै दरबार हत्याकाण्डको बाह्र वर्ष श्री सदन र श्री पेच हेर्ने यो चुनावका लागि राजधानीका मुख्य क्याम्पसमा मात्र एक करोड़ लगानी भएको खुलासा राजधानीबाट पन्ध्र दिनमा चालिस चोर पक्राउमा नवनिर्वाचित संसदको शपथ शरीफद्वारा अमेरिकी ड्रोन आक्रमणको भर्सना भारतमा मन्त्रीमण्डल फेरबदल हुन सक्ने त्यहाँका प्रधानमन्त्रीको संकेत र गोर्खा कप फुटबलमा फ्रेण्ड र बोयज यूनियन विजयी अन्तिम आठमा सबै टीमको सम्भावना प्रतिभावान खेलाड़ी छान्न अभियान शुरू हजारो रेडियो हजारों कर्मी रोड़ो नेपाली को मजमा यह हो सामुदायिक सूचना नेटवर्क सी नयाँ चुनावको अप्ठ्यारो र मितिमै आशंका यसकै सेरोफेरोमा छन् पत्र पत्रिका खबरहरू नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टीको कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह भएको उल्लेख गर्दै निर्वाचन आयोगमा पार्टी दर्ता नगरेको बताउनु भएको छ अन्तरिम चुनावी मन्त्री परिषद विघटन र प्रमुख दलबीचका सहमति खारेज नभएसम्म निर्वाचनमा भाग नलिने अडान उहाँले दोहोर्याउनु भएको छ यही अवस्थामा निर्वाचनमा भाग नलिने उल्लेख गर्दै आफ्नो पार्टीले अघि माग सम्बोधन गरे संविधानसभा निर्वाचनमा सहभागी हुने पनि बताउनु भएको छ हामी संविधानसभा विरोधी भन्नु आरोप मात्र हो वैद्यको भनाई छ जनयुद्धको जगमा जनविद्रोह पार्टीको लाइन भएपछि आयोगमा दर्ता हुनुको अर्थ छैन त्यही भएर हामी गएनौ बीच एकीकृत नेकपा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाहाल दा... झूको खेतीमा खप्पीस भएको भनेर पनि आरोप लगाउनु भएको छ वैद्यले आजको कान्तिपुर दैनिकमा दिपेन्द्र विष्टसँगको कुराकानीमा यस्तो भन्नुभएको हो यसैबीच निर्वाचन आयुक्त दोलखहादुर गुरूङले सरकारले आग्रह गरी दल दर्ताको समय बढ़ाउन सकिने बताउनु भएको छ ती दलहरू दर्ता गर्नुपर्ने राष्ट्रिय आवश्यकता हो भने सबै राजनैतिक दलबीच सहमति हुनु दल दर्ता हुन मंजूर हुनु पर्यो उहाँले भन्नुभयो सहमति भएर सरकारले आग्रह गरेका खण्डमा राष्ट्रिय आवश्यकताका आधारमा सीमित समयभित्र दर्ता हुन पाउने गरी म्याप थप्न सकिन्छ तर सामान्य अवस्थामा अब म्याद थप हुँदैन निर्वाचन आयोगका आय। निर्वाचन आयोगका आयुक्तले भन्नुभयो नेपाल बार एसोसिएशनको चालिसौं केन्द्रीय कार्यकारिणी परिषदको बागलुङमा आयोजित दुई दिने बैठक उन्नाइस मुद्े बागलुङ घोषणा पत्र जारी गर्दै हिजो सकिएको छ बैठकले शक्ति पृथकीकरणको सर्वमान्य सिद्धान्तको उल्लंघन गर्दै सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश खीलराज रेग्मी चुनावी मन्त्री परिषदको अध्यक्ष बनेपछि गरेको राजीनामा माग्ने निर्णय बहालवाला प्रधानयाधीश चुनावी परिषदको अध्यक्ष बन्ने समयदेखि अहिले पनि बार त्यसका सम्पूर्ण प्रक्रियाको विरोधमा रहेको भन्दै रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बार एसोसिएशनका अध्यक्ष हरिकृष्ण कार्कीले बताउनुभयो बारका महासचिव सुनिल पोखरेलले आन्दोलनका स्वरूप परिवर्तन गर्दै रेग्मीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने तर बारले सिंहदरबार र दलहरूको कार्यालय घेराउ नगर्ने प्रश्न पार्नुभयो प्रकात थोकीले बागलुङबाट खबर लेख्नु भएको छ यसैबीच चार दलीय संयुक्तले किलाराज रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाउनले शक्ति पृथकीकरणको सर्वमान्य सिद्धान्तको उल्लंघन भएको नेपाल बारले ठहर गरेको छ दुई दिन चलेर शनिबार हिजो सकिएको चालिसौं कार्यकारिणी परिषदको बैठकले शक्ति पृथकीकरणको सिद्धान्तलाई जोगाउन रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनै पर्ने मांग समेत गरेको छ आजको कान्तिपुर दैनिकमा प्रकाश बरालले बागलुङबाटै खबर लेख्नु भएको छ एकीकृत एक माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई देशको एकमात्र शक्ति केन्द्रका रूपमा प्रस्तुत गर्दै ठूला व्यापारीबाट चन्दा असुल्न थालेपछि मुलुक चुनावी वातावरणतर्फ जान नसक्ने अवस्था सृजना भएको भनेर दावी गर्दै आजको अन्नपूर्ण पोस्ट दैनिकमा फकाउने वा धम्क्याउने विधिलाई चन्दा असुलीका निम्ति प्रयोग गरिएको भनेर अति गोप्य संवेदनशील दस्तावेजमा उल्लेख भएको भनेर गुणराज लुइटेलले लेख्नु भएको छ दाहालको चन्दा अभियान भन्दै सतहमा देखिए जस्तो अहिले संविधानसभा सदस्य संख्या थ्रेस होल्ड सम्पत्ति विवरण र फौजदारी अभियोग लागेकाले उम्मेद्वार हुन पाउने वा नपाउने भन्ने विषयले चुनावी वातावरण बिगारेको होइन तर दाहालले कांग्रेस र एमालेका चन्दाका मुहान सुकाउने गरी आक्रमक चन्दा अभियान शुरू गरेपछि अन्य प्रमुख राजनैतिक दल सशंकित बनिरहेका हुन। दाहाल गत महिना दुई छिमेकी चीन र भारतको भ्रमण सकिएर फर्किएपछि उद्योगी तथा व्यवसायीसँग आफूलाई एकमात्र शक्ति केन्द्रका रूपमा प्रस्तुत गर्न थाल्नु भएको छ उहाँको यो व्यवहारबाट कांग्रेस र एमालेमा थप संशय पैदा भएको छ दाहालले व्यापारीबाट चुनावका निम्ति चन्दा संकलन गर्न थालिसकेको श्रोतले पनि भनेको छ दस्तावेज प्राप्त भएको अन्नपूर्ण पोस्ट दैनिक पार्टीको बाह्रौं महाधिवेशनसम्म मा, दुईवटा मात्रै समूह रहेको काँग्रेसमा अहिले आधा दर्शन गुट सक्रिय बनेका छन् गुटका कारण पार्टीमा सभापति सुशील कोइराला कमजोर बन्दै जानु भएको छ सा। कार्यलेशैलीलाई दोष देखाउँदै अन्य नेताहरू टाढ़िन थालेपछि काँग्रेस सभापति सुशील कोइराला कमजोर बन्दै जानु भएको छ शक्ति कोइरालाको पक्षको बगोट हुँदै गुट निर्माणतिर लागेको छ सभापति कोइरालाको पक्षमा पहिले छ्यालिसजना केन्द्रीय सदस्य थिए तर उहाँको कार्यशैलीबाट रामचन्द्र पौडेल प्रकाशमान सिंह सुजाता कोइराला कृष्ण सिटौला शेखर कोइराला अर्जुन नरसिंह केशी सहितका ता नेता टाड़िएका छन् सभापतिलाई खुलेर सहयोग नगरेका उनीहरू अहिले टाड़िएका हुन् केन्द्रीय समितिमा मनोनयन संसदीय बोर्ड गठन केन्द्रीय कार्य समितिको गठन र विभागमा आफ्ना सदस्यलाई पार्न कांग्रेसमा गुटबन्दी तीव्र रहेको छ नया पत्रिका दैनिक में रमेश सापकोटा खबर लेख् नेपाल भारत सीमा क्षेत्रमा आफ्नो फौज अझ थप्ने जानकारी दिँदै भारतले नेपाललाई पनि सीमा क्षेत्रमा सुरक्षाकर्मी बढ़ाउन भनेको छ राजधानीको सोल्टी होटलमा शनिबार सम्पन्न दुई मुलुकका गृह वार्तामा नेपाल भारत सीमामा धार्मिक अतिवादीहरू बढ़ेकाले नियन्त्रण गर्न पहल गर्ने सहमति भयो सीमा क्षेत्रका नेपाली गाउँमा मुस्लिम शिक्षाका लागि खुलेका मदरसामा पाकिस्तानी प्रभाव भएकाले भारतको सुरक्षामा चुनौती बढ़ाएको भारतीय पक्षको आरोप छ नेपाली पक्षले भने सुरक्षा निगरानी बढ़ाइएकाले शंका नगर्न भनेको सुरक्षा बल एसएसबी सीमा क्षेत्र में 4 चार किलोमीटर को फरक में एटा बोर्डर आउट पोस्ट राखी जिसमें एसएसबी का 48 जना सुरक्षाकर्मी संलग्न एक प्लाटून तैनात छारत को नया प्रस्ताव अन्सार अब 3.2 दशमलव दुई किलोमीटर फरक में यो पोस्टर रहने यसैबीच दुवै देशका गृह सचिव मात्र बिहान साढे दस बजेदेखि पैंतालिस मिनटसम्म भएको बैठकमा अनौपचारिक सहमति चाहिँ भइसकेको थियो गृह मन्त्रालय अन्तर्गतकै सुरक्षा निकायले चाहिँ सुरक्षा क्षेत्रको बजेट बढाउन सरकारसँग लबिङ शुरू गरेको छ नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल एपीएफ एप तथा राष्ट्रिय अनुसन्धान विभागले बजेट अभावमा कार्य प्रभावकारी नभएको भन्दै बजेट बनाउन पनि बजेट बढ़ाउन सरकारसँग मांग गरेका मातृका दाहालले राष्ट्रीय आर्थिक दैनिक कारोबार में यह नेपाली सेनामा समायोजन हुने माओवादीका पूर्व लडाकुको संख्या घट्दै गएको छ कतिपय पूर्व लडाकुले तालिमका क्रममा धमाधमा अवकाश लिन थालेका छन् भने केही मेडिकलमा अनुत्तीर्ण भएका छन् एक हजार चार लागि अन्तिम छनौटमा परेकामा तीसजनाले स्वैच्छिक अवकाश लिएका छन् त्यस्तै पाँचजना सम्पर्क बाहिर छन् भने तीनजना मेडिकलमा अनुतीर्ण भएका छन् नेपाली सेनाका प्रवक्ता सायकरथी सुरेश राज शर्माका अनुसार अहिले समायोजन हुने पूर्व लड़ाकूको संख्या एक विद्यार्थी हक हितमा काम गर्ने विद्यार्थी संगठनले सोभियु चुनावका लागि राजधानीका केही मुख्य क्याम्पसमा मात्रै एक करोड़ भन्दा बढ़ी रूपियाँ लगानी गरेको भेटिएको छ तीन ठूला राजनैतिक दल एकीकृत एक एक माओवादी कांग्रेस र एमाले निकट विद्यार्थी संगठनले सोभियु चुनावका लागि राजधानीका आधा दर्शन क्याम्पसमा विद्यार्थी भर्नामा मात्रै एक करोड़ भन्दा बढ़ी लगानी गरेका छन् प्रचार प्रसार तुल ब्यानर र पर्चा पम्पलेटको खर्च छुट्टै छ कुनै पेशा व्यवसाय नभएका विद्यार्थीसँग सोबियू चुनावका लागि यति ठूलो रकम कहाँबाट आउँछ राजधानीका क्याम्पसमा सबभन्दा बढ़ी लगानी गरेको आरोप लागेका एकीकृत एक एक माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा चुनावमा हुने खर्चलाई ठूलो कुरा मान्न नहुने बताउनुहुन्छ जेठ तीन गते गैर रूपमा विद्यार्थी भर्ना गर्दा मात्र करिब एक करोड़ बाह्र लाख चौहत्तर हजार खर्च गरेका छन् विद्यार्थी संगठनका आँखा सोबियूको वार्षिक बजेटमा छ त्रिवी अन्तर्गतका आठ सय छयासी क्याम्पस मात्रै हिसाब बुझाएका छन् स्वतन्त्र विद्यार्थीपूर्ण परिवार र सूर्य प्रसाद पाण्डेले पछिल्लो दुई सातामा काठमाण्डुमा दु चालिस भन्दा बढ़ी व्यक्ति चोरी तथा लूटपाट आरोपमा पक्राउ परेका छन् चोरी विरूद्ध काठमाण्डु प्रहरीले चलाएको अभियानमा विभिन्न किसिमका चोर तथा लुटेर पक्राउ परेका हुन् यतिखेर राजधानीका अधिकांश प्रहरी हिरासत चोरी मुद्दाका अभियुक्तले भरिएका छन् महानगरीय प्रहरी विरूद्ध महाराजगंजले ट्याक्सी समेत प्रयोग गरी चोरी गर्ने गिरोहलाई पक्राउ गरी कानूनी कार्यवाही अघि बढ़ाएको छ घर फोड्ने औजार समेत बोकेर चोरी गर्ने गृहका पाँचजनालाई महाराजगंज प्रहरीले पक्राउ गरेको हो, गरे हो पछिल्लो पन्ध्र दिनमा चालिसजना चोर पक्राउ परेका छन् आजका पत्र खबर प्रकाशित छ दरबार हत्याकाण्ड भएको सात वर्षपछि सर्वसाधारणका लागि खुल्ला गरिएको नारायण हेटी दरबार अवलोकन गरेका बाह्र लाख चौतिस हजार दुई सय अड़तीस अधिकांशले आगन्तुक पुस्तिकामा राजा वीरेन्द्र र उहाँको परिवारको बस्ने निजी घर श्री हेर्ने इच्छा व्यक्त गरेका छन् कतिपयले श्री हेर्ने र दरबार हत्याकाण्ड भएको स्थान सदनको पहिलेकै रूप हेर्न चाहेको उल्लेख गरेका छन् तत्कालीन राजदरबार सचिवालय हेर्ने इच्छा गर्नेको संख्या त्यत्तिकै बढ़ी देखिएको छ नारायण दरबार संग्रहालय अवलोकन गर्न आएका अधिकांशको भावना यिनै ऐतिहासिक धरोहमा देखिएको छ तर सरकारले भने यी विषयमा कुनै चासो देखाएको छैन तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्री सदन प्रदर्शनीको लागि तयारी हालतमा राखेको तीन वर्ष भइसकेको छ तर खुल्ला छैन प्रवेशद्वारको विषयमा टुंगो लाग्न नसक्दा भवनको अवस्था बिग्रदै गएको छ नारायण दरबार संग्रहालयले दुईजना कर्मचारीलाई श्री सदन रेखरेख गर्ने जिम्मा चाहिँ लगाएको छ राजदरबार हत्याकाण्डको बाह्र वर्ष पूरा भयो श्री सदन र श्रीपे नागरिकको चाहना अधुरै छ ईश्वर राज ढकालले आजको नेपाल समाचार पत्र दैनिकमा खबर लेख्नु भएको छ जंगली हात्तीको आतंकले स्पटक पनि मकै फुट्याउन नपाएका झापाका किसान अब घर र ज्यान जोगाउने चिन्ताले पिरोलिएका छन् खेतबारीमा बाली हुन्जेल त्यतै भुलिने जंगली हात्ती आहाराको खोजीमा गाउँ पस्न थालेपछि वाहुनडांगीका सर्वसाधारण घर र ज्यानको चिन्तामा छन् अब हाम्रो निदाउने दिन गए बाहुन डांगी आठका डिकेन्द्र थापाले हिजो नागरिकसँग भन्नुभयो बाली नाली सकेपछि हामी सोझै घरमै आ, हम्, हाती सोझै हाम्रै घरमा आउँछन् हात्ती कुनै बेला आक्रमण गर्छ कुनै टुंगो हुँदैन त्यसैले जागै बसेर चौकीदारी गर्नुपर्छ देवीगंजका थापाका अनुसार उहाँको गाउँ र सीमावर्ती तिरिङमा सातायाता दिनैपछि हातीले घर भत्काइरहेका छन् आजको आज नागरिक दैनिकमा राजु अधिकारीले झापाबाट खबर लेख्नु भएको छ सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा महिला हिंसा अन्त्यको पहल र गर्भमय महिलामाथि हुने विभेद छोरी छ चा भने चाहिँ भ्रण हत्या गर्ने जुन परम्परा अहिले चलेको छ यसमा जबसम्म जनता आफै जागरूक हुँदैनन् तबसम्म यस्ता कार्यहरू चाहिँ रोकिन्दैनन् यूए तनहुका दुई पर्यटकीय शहरलाई जोड्ने गरी केवलकार बनाउन शुरू नेपाली कामदारको ट्रेड यूनियन गतिविधिप्रति यूए का रोजगारदाता असन्तुष्ट लगायत खबर सुन्दै नै छन् ए छोरी सुन त भन्नुहोस् न हेर्न छोरी घर पनि बनाइसकियो अब घरका लागि टिभी र फ्रिज ल्याउने भनेको कहाँबाट ल्याउने होला ल बाबालाई थाहा नै रहेनछ बिस वर्षदेखि तपाईँ हाम्रै सेवामा रहेको विश्वासिलो र भर पर्दो बाँदे रेडियो टिभी सेन्टर रत्नगर दुई टाढी बजारमा छँदैछ नि किन चिन्ता गर्नुहुन्छ ए हो र ल छोरी त्यसो भए म अहिले हिरिहाले रे बाँदे रेडियो सेन्टरमा हाम्रा सेवाहरू एलसिडी टिभी फ्रिज वासिङ मेसिन घडी एवं सम्पूर्ण सम्पर्क रक्नगर दुई विष्टैमा फोन शून्य छपन्न पाँच साठी आठ सय उना असी मोबाइल अन्ठानब्बे चार पचास पचहत्तर नौ सय छयालिस अन्ठानब्बे चार बान त्रिचालिस नौ सय सत्र नव वर्षको उपलक्ष्यमा सामान खरिद गर्दा विशेष छुटको भवन निर्माण व्यवसाय सङ्घ पूर्वितवनको अनुरोध घर घर कम्पाउन्ड प्रखाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा सङ्घको कार्यालयमा आई घर र ठेकदार बिच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसाय सङ्घको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भैपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसाय संघ पूर्वी चितवन फोन शून्य छप्पन्न पाँच त्रिसठी दुई सय एकात्तरञ्जन मुदायिक सूचना नेटवर्क CIN को साझा खबर में अब आपने विषय चार वर्षदेखी CIN ले सामुदायिक रेडियो मार्फत सूचना रिव्यक्ति का मध्यमवा गांव ई केन्द्रसम रावसम जोड़ने प्रयास कर चौथो वार्षिकोत्सव को अवसर पारे हमी सी आई एन बारे त्रोता रेडियो प्रस्तुत करमस्कार राय निर्देशकुमा सामुदायिक रेडियो भोजपुर भोजपुर एकमात्र रेडियो हो समग्र देश विभिन्न खाल सूचना को पहुंच भाई सामुदायिक क्षेत्र प्रतिनिधित्व गरेर जुन सिआइएनले प्रयास गरेको छ यो एकदमै सराहनीय छ आज गाउँ गाउँमा ब्रान्डको रूपमा सिआइएन स्थापित भइसकेको छ यही राम्रो कुरा हो हामी गाउँमा जाँदाखेरि सिआइएनको जुन ब्रान्ड बनेको छ सिआइएनमा सुनेको खबरलाई लिएर केही परिवर्तनहरू आएको हामीले महसुस गरेका छौँ एकदमै राम्रो लागेको छ र सिआइएनले थप बुलेटिनहरू दिउँसो र नौ बाह्र र तिनमा पनि थप गर्न सकेमा अझै राम्रो हुने चाहिँ आम श्रोताहरूको नि माग छ र हामी रेडियो कर्मीको र रेडियोको तर्फबाट पनि यो चाहिँ आग्रह गर्न चाहन्छु हस् धन्यवाद नमस्कार म जीव तामा कालिम्पोङ एसएमको स्टेसन म्यानेजर अहिलेसम्म सिआइएन चाहिँ समुदायको आ, भावना अनुसार समुदाय केन्द्रित चाहिँ रहेको छ रहँदा रहँदै पनि सबै जिल्लाका समुदायसँग चाहिँ घुलमिल हुन सकेका छैन सबै समुदायका भावनालाई समेट्न सकेका छैन गाउँ गाउँमा पनि सिआइएनले गर्नुपर्ने धेरै काम कर्तव्यहरू देखिन्छ सामुदायिक रेडियोहरूमा सिआइएनले जति पनि सञ्चार कार्यक्रमहरू प्रसारण गरिरहेको छ ती सम्पूर्ण कार्यक्रमहरू राम्रो रहेको छ चा। सबैले चाहिँ सिआइएन प्रति विश्वास व्यक्त गरेर सीआईएमको बारे हामी तपाई र तपाईँको घर नजिकको सामुदायिक रेडियोको प्रतिक्रिया हरेक दिनको साझा खबरमा प्रसारण गरिरहेका छौ तपाई पनि प्रतिक्रिया दिन चाहनुहुन्छ भने साझा खबर एट जीमेल डट कममा इमेल पठाउन र पोस्ट बक्स नम्बर उन्नाइस तीन सय चौविस काठमाण्डुमा चिठी पठाउन सक्नुहुन्छ दाङमा कार्यस्थलबाटै छब्बीसजना कमलहरी बेपत्ता भएको पाइएको छ पूर्वी कमलहरीको संस्था मुक्त कमलरी विकास मंचका अनुसार हालसम्म पश्चिम तराईमा पाँचजना कमलहरीको यौन शोषण गरी हत्या गरिएको र अठाइसजना यौन शोषणमा परि विचल्लीमा परेका छन् सिट संस्था दाङले गरेको अध्ययन अनुसार त्रिहत्तर प्रतिशत विवाहित महिलाहरू हिंसाबाट पीड़ित भएको पाइएको छ दाङमा अहिले पनि घरेलू हिंसा तथा यौनिक हिंसाबाट पीड़ित असी महिला विभिन्न सेवा केन्द्रमा आश्रय लिएर बसिरहेको अध्ययन प्रतिवेदनलाई उद्धत गर्दै रेडियो प्रकृति दाङले जनाएको छ पर्दियाका सोनाहा समुदाय अहिले सामुदायिक रूपमा बंगुर पालनमा लागेका छन् दौलतपुर गाविसको कर्णाली छेउछाउमा बसोबास गर्दै आएका सोनाहाहरू आफ्नो माछा मार्ने र सुन चाल्ने पुर्खेउरी पेसाले मात्र जीविकोपार्जन गर्न मुस्किल भएपछि बंगुरू पालनमा लागेको बुलबुले एफएम सुर्खेतबाट खबर प्राप्त भएको छ त्यसै गरी सर्लाहीको कालिनजोरका अधिकांश स्थानीय बासिन्दामा परिवर्तन देखिएको छ विभिन्न संघ संस्था गाउँमै पुगेर सरसफाईका बारेमा सचेतना बाँड्ने र गाउँघरका बाल बालिकालाई विद्यालयमा पठाउन थालेपछि शौचालय प्रयोग बढ़िरहेको अगुहरूले बताएका छन् रेडियो एकता लालबन्दीका अनुसार अहिले कालिंजोरमा प्रत्येक घरमा कच्ची शौचालय बनेका छनृ केबल तनहुका दुई पर्यटकीय शहरलाई छूने गरी केबुलकार निर्माण गर्ने तयारी थालिएको छ स्वदेश तथा विदेशका पर्यटकहरूका माझ लोकप्रिय बन्दीपुर र विमलनगर बजारलाई निर्माण हुने 1525 मिटर लामो केबुल कार निर्माणका लागि सम्भाव्यता संब, अध्ययन तथा विस्तृत प्राविधिक प्रतिवेदन तयार पारिएको छ स्वदेशी लगानीकर्ताहरूको 30 करोड़ लगानीमा बन्न लागेको केबलकारका लागि बन्दीपुर केबलकार प्राली नामक कम्पनी दर्ता भएको छ कम्पनीले नेपाल सरकारबाट केवलकार बनाउन अनुमति समेत पाइसकेको छ आफूले सबै अध्ययन सकिसकेको बताउँदै कम्पनीका अध्यक्ष तारा प्रसाद उपाध्यायले कार्तिक महिनाबाट सिभिल कन्स्ट्रक्सनको काम थाल्ने जानकारी दिनुभयो एसियाकै ठूलो दावी गरिएको विमलनगरको सिद्ध गुफा र प्राकृतिक दृश्यावलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकमा चिनिएका दुवै क्षेत्रमा पर्यटक बढ़ाउन केवलकार अति उपयोगी हुने विश्वासका साथ काम शुरू गर्न लागि तनह पर्यटन विकास समितिका उपाध्यक्ष मंगल श्रेष्ठले बन्दीपुरमा केबलकार निर्माण भएमा बन्दीपुर र विमल मात्र नभएर समग्र तनहुकै पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वयस गुरूङले केवलकार बन्न लागेको खबरले पर्यटन व्यवसायमा थप उत्साह छाएको बताउनुभयो पवन पौडेल सिआईएन द अब रोजगार र प्रवासका खबर संयुक्त अरब इमिरेट्स युएई काोजगारदाताले नेपाली कामदारले ट्रेड युनियन गतिविधि गर्न थालेपछि असन्तुष्टि जनाएका छन् नेपाली कामदारले पछिल्लो समयमा कामप्रतिको लगाव घटाउन थालेको भन्दै उनीहरू असन्तुष्ट छन् नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले युएई काोजगारदाताले पछिल्लो चरणमा नेपाली कामदारको व्यवहारलाई लिएर गुनासो गर्न थालेको बताउनुभयो संख्या आधा मात्र वैदेशिक रोजगारमा गएको छ चालू आर्थिक वर्षको दस महिनामा संस्थागत रूपमा विभिन्न देशबाट पाँच लाख अठहत्तर हजार कामदारको माग भएको थियो तर त्यो अवधिमा नेपालका मेन पावर कम्पनीले तीन लाख चौध हजार कामदार पठाएका छन् आर्थिक अभियान दैनिकले खबर खबर अब पाकिस्तानको प्रधानमन्त्री पद सम्हाल्ने तयारीमा रहनुभएका नवाज शरीफले अमेरिकी ड्रोन आक्रमणको भर्सना गर्नुभएको छ तालिबानका दोस्रो वरिष्ठ नेताको हत्या हुने गरी भएको ड्रोन आक्रमणलाई पाकिस्तानी सम्प्रभुता उल्लंघन भएको छ टिप्पणी गर्छन्भएको छ यसैबीच पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीका निर्वाचित सांसदहरूले हिजो शपथ लिएका छन् भारतीय प्रधानमन्त्री मनमोहन सिंहले केन्द्रीय मन्त्रीमण्डलमा फेरबदल हुन सक्ने संकेत दिनुभएको छ जापानको चार दिने भ्रमणपछि थाइल्याण्ड हुँदै स्वदेश फर्किनु भएका सिंहले यस्तो संकेत दिनुभएको हो विवादमा मुछिएका रेल मन्त्री पवन कुमार बंशन बंगाल र कानून मन्त्री अश्विनी कुमारले राजीनामा दिएपछि खाली ठाउँमा नयाँ मन्त्री नियुक्त गर्न मन्त्रीमण्डल फेरबदल हुन सक्ने सिंहले बताउनुभयो गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार हिजो एनआईवी फ्रेन्च र बोयज युनियन क्लब विजय भएका छन् समूह डीको रोचक भिडन्तमा फ्रेन्सले यति हिमालयन शेर्पालाई दुई शून्यको गोलले हराएको थियो भने अर्को खेलमा बोयज युनियनले सामसुङ जाउला खेलयुथ क्लबलाई तीन दुई गोलले पराजित गर्यो सबै खेल र सबै टोलीको एटमा सुपर एटमा पुग्ने सम्भावना कायम रहेको छ र प्रतिभावान खेलाड़ी छान्ने उद्देश्यले एन्फा टेक्निकल सेन्टर च्यासलमा शुक्रबारदेखि खुला छनौट अभियान थालिएको छनौटमा उपत्यका पाँच सय पचास भन्दा बढ़ी खेलाड़ीले भाग लिएका छन् अन्तिम छनौट आज सकिनेछ गोविन्द तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले राजधानी काठमाडुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ लिंग पहिचान गरी गैर कानूनी गरौँपतन गराउने संख्या बढ़दो रेडियो रिपोर्ट अरु खबर तस्विर र कार्टून पनि बाँकी नै हो, होला? राम मेरो मेरे को विवाह का सामान हो, जाने होला? चाहिए हजुर दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरेको तयारी झ्यालोका चौकोस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचर विभिन्न अफिस फर्निचर घरासी सजावटका चाहिएमा या बनाउनु परेमा हामीलाई सदैव सम्झन सम्पर्क साइराम फर्निचर उद्योग रत्नगर थिल प्रोट्राइटर धनराज डल्लाको टिफोन शून्य छपन्न पाँच बैसठी मोबाइल अन्ठानब्बे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 महिला हिंसा घटाउन सरकारी र गैर सरकारी जोड़ बल चलिरहेका बेला गर्वबाटै विभेद हुने क्रम पनि जारी छ जन्म अघि छोरा वा छोरी के छ भन्ने जाँच गराउनु नै गैर कानूनी हो तर स्वास्थ्य संस्थामा गएर गर्व जाँच गरेर छोरा भए जन्माउने र छोरी भए गर्भ गराउने संख्या पनि बढ़दै गएको छ जनकपुरका अधिकार कर्मी मालती ठाकुरले भने झैं मधेसमा दाइजोका कारण र गरिबीका कारण छोरीको गर्भमय हत्या गर्ने क्रम बढ़ेको छोरी जन्मिदा ऋणको भारी हुन्छ भन्ने डरले गर्भ जाँच गराएर छोरी भए गर्भ पतन गराउने क्रम तराईमा मात्र होइन पहाड़ र हिमालमा पनि बढ़दो छ निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरू नै गैर कानूनी रूपमा भ्रूण हत्याका लागि सहयोगी बन्ने गरेका छनृ यसै विषयमा ललितपुरको अल्का हस्पिटलले यस्तै काममा मुद्दा खेपिरहेको बताउनुहुन्छ मितेरी अस्पतालमा कार्यरत डा विरेन्द्र झापाली होटलदेखि लिएर एउटा सानो मेडिकल लिएर ठूल्ठूला थुल ठाउँसम्म भएको छ त्यो काउन्सिलले आफ्नो सदस्यलाई कार्यवाही गर्न चाहँदैन अल्का हस्पिटलको कुरो धेरै कुराहरू आएछन् काउन्सिलमा गएको का छ का का का नेपाल सरकारमा गएको छ यो सम्बन्धित सबै ठाउँमा गएको तर कारवाही भएको छैन दुई हजार उनासाठी साल गर्भपतन सेवाले कानूनी मान्यता पाएपछि भ्रूणको लिङ्ग पहिचान गरी गर्भपतन कराने प्रवृत्ति बढ़े तथ्यांक छ बलात्कार वा हाड़नाता कर्णीका कारण गर्व रहेको का अवस्थामा अठार हप्ता र आमा वा जन्मिने शिशुको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने चिकित्सकको सिफारिश भएको अवस्थामा गर्भपतन गराउने कानूनी व्यवस्था रहेको छ मुलुकीएन अनुसार भ्रूटको लिंग पहिचान गराउनेलाई तीन महीनादेखि छ महीनाको कैद र पहिचान गरी गर्भपतन गराउनेलाई छ महिनादेखि दुई वर्षसम्मको कैदको व्यवस्था छ अधिवक्ता राधेश मण्डल छोरा र छोरी जुन छ नि त्यो छुटाउने अधिकार पनि डक्टरलाई छैन है कारण त्यसलाई त्यसको सजायको भागीदार बनाएको छ भागदार बनाउँदा बनाउँदा पनि डक्टरले छुट्याएर खेल्छ गर्वतन गराउने काम चाहिँ गर्छ त्यो सदायको प्रावधान भनेको डक्टरले छुट्याउनु मिल्दैन भने चाहिँ लाइसेन्स खारिज गर्ने उसलाई ला डक्टर पेसाबाट मुक्ति गर्ने त्यो चाहिँ स्वास्थ्य इनले चाहिँ उनीहरूलाई भाँच्छ के दाइजु प्रथाकै कारण मधेसमा लिङ्ग पहिचान गरी गर्भमय शिशुको हत्या गर्ने गरेको बताउनुहुन्छ मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सीमा खान आमाको गर्भ भित्र नै भनौँ न आफ्नो जीवनको आवास नहुँदै महिलाले हिंसा भोग्नु परेको अवस्था छ सास लिने पनि अधिकार रहन्छ तर बाध्यता हुन्छ पारिवारिक बाध्यता हुन्छ सामाजिक बाध्यता हुन्छ आर्थिक बाध्यता पछि गएर समस्या हुन्छ आर्थिक बाध्यता हुन्छ देशभरका अधिकांश सरकारी अस्पताल तथा प्राथमिक उपचार केन्द्रमा गर्भपतन सेवा विस्तार भएको छ तर सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्थामा गर्भपतन सेवा लिँदा गोपनीयता भंग हुने र झन्झटिलो हुने भन्दै भपतन करवाग्राहीजी स्वास्थ्य संस्था में जाने कर वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल जो लिंग पहचान करें जो भ्रूण हत्या अति भयावह हो तो अपराध हो छोरी छ्रूण हत्या करने जुन पर अल चले इसमें जब समय जनता जागरूक होते समय यहां कार्य रोक पटक पटक गर्भपतन गर्दा पाठे घर को भाग कु पाठेघर टासिने र खुम्चिने खतरा हुने भएकाले गर्भपतन महिलाका लागि जोखिम मानिन्छ सुरक्षित गर्भपतन सेवाले मातृ शिशु मृत्यु दरलाई कमी गरेता तापनि यसले छोरीको बाँच्न पाउने अधिकार गर्भबाटै हनन भएको विश्लेषण भइरहेको छ अब केही खबर संक्षेपमा कांग्रेसका शीर्ष नेताहरू सरकार विरूद्ध आन्दोलन र दलहरू सहमतिमा आउने विश्वसनीय आधार तयार नभएसम्म खेलराज रेग्मीको दोहोरो पदवारे कुनै प्रतिक्रिया नदिने निष्कर्षमा पुगेका छनृ